नमस्ते जे म विद्या थापा मगर हाल इजरायल घर नेपाल यहाँहरूलाई चाहिँ आज म आज यहाँहरूको या, सामु मैले आफै नै रचेको केही छोटा मिठा रचनाहरू चाहिँ राख्न चाहन्छु हजुरहरूलाई कतिको राम्रो नराम्रो कस्तो लाग्छ मेरो कमी कमजोरीहरू पनि औलाइदिनु होला आ, मै, मैले सुरुमा रचेको मेरो रचना यो चाहिँ सबसे पहिला रचेको रचना हो मेरो एकान्त भन्ने शीर्षक छ यसको यो सुरुमा म यो सुनाउन चाहन्छु एकान्त एकान्त खोज्दै हिँडिरहेको थिएँ तर के थाहा यो कोलाहालको सहर हो भनेर एकान्त खोज्दै हिँडिरहेको थिएँ तर के थाहा यो कोलाहलको को सहर हो भनेर हरियाली खोज्दै हिँडिरहेको थिएँ तर के थाहा यो बालुवा नै बालुवाको मरुभूमि हो भनेर माया प्रेम नै सबै सम्झन्थेँ तर के थाहा यहाँ माया प्रेम पनि पैसामा बित्छ भनेर यो मैले सबसे पहिला रचेको एउटा रचना हो त्यसपछि चाहिँ मैले मेरो छो मेरो बाबु भइसकेपछि मेरो छोराको लागि मैले एउटा शुभकामना त्यो रचेको थिएँ उसको लागि मैले जन्मदिनको शुभकामना दिएको थिएँ आमाको पीडा भन्ने शीर्षकमा आमा हुनुको पीडा सहेको थिएँ मैले तिम्रो मुहार देखेपछि खुसीको सीमा रहेन आमा हुनुको पीडा सहेको थिएँ मैले तिम्रो मुहार देखिएपछि खुसी खुसीमा रहेन मेरो रगतले सिचेको थिएँ तिमीलाई तिमीबाट टाढा रहनुको पीडा सही भएन मेरो रगतले सिचेको थिएँ तिमीलाई तिमीबाट टाढा रहनुको पीडा सही भएन शुभकामना के दिउ तिमीलाई शुभकामना के दिउ तिमीलाई टाढा छु तिमीबाट शब्दभन्दा केही रहेन दीर्घायु र सुस्वास्थ्यको कामना छ तिमीलाई तिम्रो उन्नति र प्रगतिमा तिम्रो आमा तिम्रो सामु कहिले भएन दीर्घायु र सुस्वास्थ्यको कामना छ तिमीलाई तिम्रो उन्नति र प्रगतिमा तिम्रो आमा तिम्रो सामु कहिले भएन यो मैले मेरो छोरालाई लेखेको हो त्यसपछि त्यही उसैलाई नै फेरि शुभकामना नै लेखेको थिएँ जन्मदिनको शुभकामना नै उसको लागि अर्को लेखेको खुसी र उमङ्गले साँचेको त्यो दिन खुसी र उमङ्गले साँचेको त्यो दिन मरेर म फेरि बाँचेको त्यो दिन तिम्रो मुहार हेरेँ भूले थिएँ त्यो सबै पीडा तिम्रो मुहार हेरेँ बुले थिएँ त्यो सबै पीडा आज पनि म टाढा छु तिमीबाट अझ कायम नै छ त्यही पीडा साथ छैन तिम्रो खै के नै दिन सक्छु र छोरा तिमीलाई दीर्घायु सुस्वास्थ्यको उत्तर उत्तर प्रगतिसँगै जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना छोरा छो तिमीलाई यो मैले छोरालाई लेखेको थिएँ त्यस्तै अर्को अब म मा मगरको छोरी हुँ अनि त्यही भएर मैले एउटा म मा हाम्रो मगरहरूको ज माथि सङ्क्रान्ति कार्यक्रमको लागि चाहिँ मैले एउटा मगरको छोरी हुँ म भन्ने मैले एउटा शीर्षक बनाएर लेखेको थिएँ यहाँहरूलाई यो पनि राख्न चाहन्छु मगरको छुरी हो म जन्म थलो काठमाडौँ हो मगर भाषा सिक्न पाइनँ जन्म थलो हो मगर भाषा सिक्न पाइनँ भाषा भेष नजान्दैमा मगर होइन भन्न पाइनँ भाषा भेष नजान्दैमा मगर होइन भन्न पाइनँ हजुरबारले भन्नुहुन्थ्यो हजुरबाले भन्नुहुन्थ्यो मूलघर हाम्रो गोर्खा हो अरे भाषा राम्रो थाहा छैन तर पनि सबलाई भन्छु झोर्ले झोर्ले छेत्रीको कोख हो रे रगत चाहिँ मगरको हो छेत्री छेत्रीको कोख हो रे रगत चाहिँ मगरको हो गाउँ घरमा चिन्छौँ हामी वंश हाम्रो मगर हो गाउँ घरमा चिन्छौँ हामी वंश हाम्रो मगर हो हुर्की बड़ी ठुली भएँ छर छिमेकको प्यारी बनी हुर्की बढी ठुली भएँ छर प्यारी बनी आमा छेत्री भए पनि बाबा मेरो मगर होनी, नि आमा छेत्री भए पनि बाबा मेरो मगर हो छोरीको जात नै हो विवाह गरी जानुपर्ने छोरीको जात नै हो विवाह गरी जानुपर्ने मागनाए ठकुरीले घर मैले मैले गर्नुपर्ने बाँधिछु बन्दनमा जोड गरे जात फेर्न बाँधि छु बन्दनमा जोड गरे जात फेर्न पत्नी हुमा ठकुरीको आज पनि गर्व गर्छु मगर कि छोरी भन्न आज पनि गर्व गर्छु मगर छोरी भन्न दिनहरू बित्दै गए बाध्यताले विदेश बसे दिनहरू बित्दै गए बाध्यताले विदेश बसे आफ्नो जातको सबै देख्दा दंग पर्दै दे यो मञ्चमा बसे आफ्नो जातको सबै देख्दा दङ्ग पर्दै यो मञ्चमा आइबसे नेपाल मगर सङ्घ यो सङ्घ हाम्रो इजरायलमा छ नेपाल मगर सङ्घ यो सङ्घ हाम्रो इजरायलमा छ शान्त हुन्छ सबलाई देख्दा यो सङ मेरो घर जे लाग्छ शान्त हुन्छ सबलाई देख्दा यो सङ मेरो घर जे लाग्छ चार जाति छत्तिस पर्नामा चिन्छौँ हामी मगर भनी चार जात छत्ति स्वर्णमा चिन्छौँ हामी मगरभनी आफ्नो भाषा बेस देख्दा दङ्ग पर्छौँ हामी पनि आफ्नो भाषा बेस देख्दा दङ्ग पर्छौँ हामी पनि सक्खरखण्डा पिँढालु घिउ र चाकु गुलियो छ सक्खरखण्डा पिँढालु घिउ र चाकु गुलियो छ सङ्क्रान्तिको सेलरोटीले माघको जाडो अनि दुःख पिर भोलिएछ सङ्क्रान्तिको सेलरोटीले माघको जाडो अनि दुःख पिर भुलिएछ धन्यवाद यो चाहिँ मैले मेरो आफ्नो लाइफमा भएको कुराहरूलाई समेटेर लेखेको थिएँ त्यस्तै अर्को छ एउटा मैले हाम्रो दार्जिलिङमा जब गोर्खाल्यान्डको पुरा आन्दोलनहरू भइरहेको थियो त्यसमा कतिजना सहिद हुनुभयो कतिजना आफूले आफ्नो अपाङ्गता भएर बस्नुपर्ने बाध्यता भयो त्यो क्षणमा चाहिँ मैले एउटा गोर्खालीको आमा र पत्नी भनेर मैले एउटा शीर्षक बनाएर लेखेको थिएँ त्यो पनि म हजुरहरू सानो राख्न चाहन्छु दार्जिलिङको सेरोपेरो लाग्छ दाजीलिंग को सेरो मेरे नजन्मि तह नुर्क तर, तर सब मेरे नजन्म तह नके तर सब लग् मेरा हार नमा लड़ अंतिम सासम हार नमा लड़ अंतिम सासम तिमी सदै आशीर्वाद छ मेरे वीर गोर्खाली को आमा हूँ वीर गोर्खालीको आमा हुँ म वीर गोर्खालीको पत्नी हुँ मरे श्रद्धाञ्जली दिन्छु वीर सहित भन्छु मरे श्रद्धाञ्जली दिन्छु वीर सहित भन्छु तिम्रो बलिदान जान दिन् न त्यो सेकेर तिम्रो बलिदान जान दिन न त्यो सेकेर यदि बाँचे छौ भने यदि बाँचे छौ भने खुसी खुसी बेड्ने छु यो अङ्गालोमा के पाएँ मैले के घुमाएँ मैले चोट अजा आज आलो छ छा यो छातीमा मेरो खोइ के पाई मैले के गुमाएँ मैले चोट अजा आलो छ छा यो छातीमा मेरो तर्पण छु म खोल्दछ यो छाती तर्पण छु म खोल्दछ छा यो छाती तर पनि खोइ झर्दैन यो आँसु मेरो हे हे गोर्खाली अझ हिम्मत छ ममा हे गोर्खाली अझ हिम्मत छ ममा अघिबाट तिमी यो आन्दोलन गर्न अनि गोर्खाल्यान्ड पाउनलाई अघिबाट तिमी यो आन्दोलन गर्नलाई अनि गोर्खाल्यान्ड पाउनलाई यो आमा पत्नी हुनी छ साथमा एक छाया छ तेरो यो आमा र पत्नी हुने छ साथमा एक छाया छ तेरो जय गोर्खाल जय गोर्खाल्यान्ड र अर्को एउटा यस्तो छ अब यो चाहिँ माया प्रेमसँग सम्बन्धित हुन सक्छ है अब यो चाहिँ मैले त्यस्तै टाइपले लेखेको छु एउटा साइनो भनेर यो पनि अर्जहरू साख्न चाहन्छु साइनो थाहा नपाई जिन्दगीले उल्टे फेरिएछ थाहा नपाई जिन्दगीले उल्टे फेरिएछ गन्तव्यमा पुग्नु अघि बाटो मोडिएछ गंतव्य में पुग्न अगे बाटो मोड़िए सही हो या गलत करी था मैले, मन कुकुनामा कुना बस्यो आई बसो भन न तीम नाता रो दी अब मैं इसलिए नाता रो दी अब मैं इसलिए अर्थबीन संबंध भाई जिस अर्थबीन संबंध भाई जिस डर लाग्छ दुनियाको अघि आउन सक्दिनँ म डर लाग्छ दुनियाँको अघि आउन सक्दिनँ म माया लाग्छ धेरै तिम्रो एक्लै रमाउन सक्दिनँ म माया लाग्छ धेरै तिम्रो एक्लै रमाउन सक्दिनँ म समयको प्रतिबन्ध लाग्छ है यहाँ फेरि समयको प्रतिबन्ध लाग्छ है यहाँ फेरि छोरी जानु कसरी म तिमीलाई भन न त्यहाँ फेरि छोरी जानु कसरी म तिमीलाई भन न त्यहाँ फेरि भाँचुन्जेल साथ दिन्छु म पनि त त तिमीलाई बाँचुन्जेल साथ दिन्छु म पनि त तिमीलाई अर्को जन्म लियो भने आफ्नो बनाउनु है मलाई अर्को जन्म लियो भने आफ्नो बनाउनु है मलाई त्यही बेला त्यही बेला म तिम्रो अगाडि सजिने सजिने छु होला त्यही बेला म तिम्रो अगाडि सजिने छु होला दुलाबनी आउँदा तिमी कस्तो देख्छौ होला तिम्रो नाउँको सिन्दुर पोते लगाइदिन्छौ भने संसार संसारभरको भाग्यमा नि जोडी बन्छौँ होला हामी संसारभरको भाग्यमा जोडी बन्छौँ होला हामी धन्यवाद यो चाहिँ एउटा साइनो भने सम त्यस्तै लेख्यो अनि अर्को छ मैले लेखेको नै त्यसमा चाहिँ एउटा सानो यो, यो दुई हजार अठार साल नयाँ वर्षको लागि लेखेको थिएँ मैले त्यसलाई शुभकामना जस्तै म पनि एउटा सा, सुनाउन चाहन्छु सायद शुभकामना सन्देश शायद खुशी भांदा पीड़ा धीरे दिए तुमलाई शायद खुशी भांदा पीड़ा धीरे दिए तुमी कोशिश रही नई रहे संबंध जोगना लिशर रही नई रहे संबंध जोगना लिया गरी ममता छोपी सीहारे तुमी मयागरी ममता छोपी सिहारे तुमी मन दुखाई जाने ना भयो यो आत्मा लुआए मन दुखाइ जाने नै भयो यो आत्मालाई रुवाई सम्झनाका कोसेली दिई विदा गरे दुई हजार सत्र तिमीलाई सम्झनाका कोसेली दि विदा गरे तिमीलाई बिहानीको लि किरण लिई स्वागत गर्छु दुई हजार अठार तिमीलाई बिहानको किरण लिई स्वागत गर्छु दुई तिमीलाई धन्यवाद यो मैले नया सालको लागि चाहिँ लेखेको थिएँ अनि एउटा एउटा त्यस्तै सटपट भनौँ पर, सानो सानोतिनो छ त्यो चाहिँ अब कस्तो भने हामी मान्छेहरूको सोच होइन अब त्यस्तै हुन्छ अनि त्यो एउटा चाहिँ सोच भन्ने एउटा शीर्षक लिएर लेखेको थिएँ त्यो पनि हजुरहरूसँग म प्रस्तुत गर्न चाहन्छु जिन्दगीको यो छोला आज छ आज छ रमलि कि को यो चोला आज रमलो भोलि की होली राम सोच बनाई सबले मीठो बोली रामो सोच बना सबले धरें घमंड भागिक शांत भोच् कि होमंड भागिक शांत भर सोच्दा कि होर छड़े जानू सबले आखिर यो शरीर छाडेर जानो छ सबैले यात्राविहीन यात्री गन्तव्य कहाँ छ कसलाई के थाहा होला यात्राविहीन यात्री गन्तव्य कहाँ छ कसलाई के था होला यो धरती छोडेर गए पनि सम्झना गरून् सबैले यो धरती छोडेर गए पनि सम्झना गरून् सबैले चा यो चाहिँ एउटा मान्छेहरूको सोच भनेर एउटा राखेको थिएँ मैले त्यो भयो अनि अर्को एउटा छ मैले भूकम्प नेपालमा यो भूकम्प आउँदाखेरि चाहिँ अब धेरै कुराहरू भए त्यही सँगै होली बतासहरू चलेर कतिको घरमा कस्तो कस्तो भएँ तर मैले यो कुराला लामो त लेख्नु सकिनँ एउटा छोटो आठारमा मैले यो लेखेको छु भूकम्पको पीडा भनेर भूकम्पले बाहिर जा भन्छ हुरी बतासले घरभित्र भूकम्पले बाहिर जा भन्छ हुरी बतासले घरभित्र किन दिन्छौ दैव किन दिन्छौ दैव पीडा सरी भूकम्पले बाहिर जा भन्छ हुरी बतासले घरभित्र भूकम्पले बाहिर भन्छ हुरी बतासले घरभित्र किन दिन्छु पीडा किन दिन्छु पीडा दैव यो नेपालीको मनभित्र किन दिन्छु पीडा दैव यो नेपालीको मनभित्र बालबच्चा भोक्कै छु भन्छ अन्नको दाना छैन घरभित्र बालबच्चा भोक्कै छु भन्छ अन्नको दाना छैन घरभित्र राजा मरेको पाप भन्छन् केवल राजनीति छ भित्रभित्र राजा मरेको पाप भन्छन् केवल राजनीति छ भित्रभित्र मैले सानो लेखेँ श त्यस्तो ठुलो होइन र अर्को एउटा छ मैले यो धेरै टाइम भएको छैन यो लेखेको समय अनि म भन्ने यो शीर्षक राखेर लेखेको थिएँ समय अनि म समयको पाबन्दीमा बाँधिएको म समयको पाबन्दीमा बाँधिएको म नजिक ना पढ्न सकेँ न पार गर्न सकेँ न नजिक पढ्न सके न पार गर्न सके, समयको गतिमा बहकिए छु म समयको गतिमा बहके छु म न यसैसँग चल्न सके, न यसलाई रोक्न सके, न यसैसँग चल्न सकेँ न यसलाई रोक्न सकेँ समयको मारमा पछाडिए छु म समयको मारमा पछाडिए छु म न लम्पसार लम् नलम्पसार सुत्न सकेँ न चलमा लाएर उठ्न सकेँ न लम्पसार सुत्न सकेँ न चालमा लाएर उठ्न सके समयको घुमरिएमा रुमलिए छु म समयको घुमरीमा रुमलिए छु म न जीवन्त बन्न सकेँ न ज्वलन्त हुन सकेँ न जीवन्त बन्न सकेँ न ज्वलन्त हुन सकेँ धन्यवाद अर्को एउटा रचना मैले रचेको छु यो चाहिँ मेरो साथीको लागि हो यहाँ इजरायलमा आएरै उसँगै मेरो भेट भयो हामी चाहिँ एकअर्कालाई मुठु भनेर सम्बोधन गर्छौँ ऊ मेरो एकदम मिल्ने साथी हो उसको नाम प्रीति हो प्रीति पाखरिन लामा हो उसको नाम उसको, उसको लागि मैले लेखेको थिएँ हामी थोरै दिनै झगडा पनि गर्छौँ रमाइलो पनि गर्छौँ एकअर्कासँग दुःख सुख सेयर पनि गर्छौँ होइन त्यही भएर उसको लागि चाहिँ मैले एउटा मुटु भन्ने शीर्षक राखेर लेखेको थिएँ म त्यो पनि हजुरहरूसम्म सुनाउन चाहन्छु दुई हजार चौध सालको भेट हाम्रो थाहा नपाई कसिएछ दुई सालको भेट हाम्रो थाहा नपाई कसिएछ पन्ध्र सोह्र सत्र गर्दै अठार नै कति बेला दैलोमा पंद्रह सोलह सत्रह अठारह नती बेला दैल मई बसे कति मैया माया झगड़ा को पो को कति मैं हम झगड़ा को पो को रही रहो सा हम एकता को खम्बा बनी रही रहो सा हम एकता को नाम दि एक मुटु मुटु भनी भनी नाम दि एक अर् मोटु भनी भनी मित्रताको मिसाल भई चिन्न पाऊँ सबै सामु जुनि झुनी मित्रताको मिसाल भई चिन्न पाऊँ सबै सबैको सामु जुनी जुनी गएका साल कस्ता भई सबै एक सम्झनामा नै ना रहे गएका साल कस्ता भए सबै एक सम्झनामा नै दु रहे सु दुःख सुख बिति जान्छ सजिलैसँग मुटु तिम्रो साथ सधैँ रहे दुःख सुख भित्ति जान्छ सजिलैसँग मुटु तिम्रो साथ सधैँ रहिरहे यो मैले मेरो साथीको लागि लेखेको हो त्यस्तै ते, अब अर्को चाहिँ एउटा लास्ट चाहिँ मैले एउटा सानो यत्तिकै अब मलाई लेख्न मन लागेर चाहिँ मैले यत्तिकै लेखेको थिएँ त्यो पनि एउटा लास्टमा सुनाउँछु शु। छ लेखेको ले रचनाहरू त थुप्रै छ तर पनि त्यो पछि पछि हजुरहरूको सानो राख्ने छु अब एउटा सुनाउँछु हजुरहरूलाई कमजोर न, कमजोर मन भनेर लेखेको मन नहो कमजोर भइ टुटिजान्छ मन नहो कमजोर भई टुटी जान्छ भित्री चोट रहे पनि बाहिरी चोट सुकि जान्छ भित्री चोट रहे पनि बाहिरी चोट सुकी जान्छ खोइ यू जिन्दगी कहाँ गई टुङ्गिनी हो खोइ यो जिन्दगी कहाँ गई टुङ्गिनी हो जहाँ जाउँ यी बाटाहरू पुग्दा नपुग्दै छुट्टी जान्छ जहाँ जाउँ यी बाटाहरू पुग्दा नपुग्दै छुट्टी जान्छ धन्यवाद मैले यो लेखेको सानोतिनो रचनाहरू हजुरको सामु राखेँ कस्तो लाग्छ के लाग्छ राम्रो नराम्रो हजुरहरूले प्रतिक्रिया दिनुहोला अझ मेरो केही त्रुटिहरू छ भने यो त्रुटिहरूलाई मैले भरपुर गर्नको लागि के कस्तो गर्नुपर्छ के कस्तो मैले तयारी गरेर अझ अगाडि आउनुपर्छ त्यो पनि हजुरहरूले भनिदिनु होला र हजुरहरूको माया साथ सपोर्ट पाएँ भने अझ पनि राम्रो हजुरहरूको सामु योभन्दा पनि धेरै राम्रा राम्रा रचनाहरू लिएर रा, आउन सकौँ यो नै हजुरहरूलाई भन्न चाहन्छु धन्यवाद अनि बुद्धि सरलाई हिमालय यो रिडियो हिमालयलाई धेरै धेरै धन्यवाद यति मेरो कुराहरू मेरो रचनाहरू राखिदिनुभयो उहाँहरूलाई हृदयदेखि नै फेरि पनि धन्यवाद दिन चाहन्छु नमस्ते म विद्या थापा भौजर हालिचिआ